का नियम भैया बांधिए काम गरने, अनि करने अनुसार आप जीवन अगा बढ़ाउने त आखिर हमी सबनी सब प्रश्न आर्थिक वर्ष दुई हजार एक का एकहत्तर काब खर्ब बड़ी भन्दा बजे संसद में प्रस्तुत यहां याद स कसले बजेट प्रस्तुत कर आरएस ब्रांच एट आर जीमेल डट कम में ईमेल कर वा फेसबुक को ओपन ग्रुप सेवामा रोटरी मेंवाफ पोस्ट कर पचपन पैंतालीस छ सी पचपन्न पैंतालीस छ सौ एक्सी में फोन करें जवाब टिपा सकूँ सही जवाफका लागि हामी नेपालमा उद्यमका सम्भावना र अवसर पहिचान गर्न सहायक हुने पुस्तक स धन्यवाद प्रदान गर्नेछौँ अब आजको विषयवस्तु आज हामी नेपालको आर्थिक विकासलाई नेपाल जस्तै अरू मुलुकको विकाससँग तुलना गर्छौँ यसै विषयमा बुद्धिमान मामा र जिज्ञासु भाँजीबीचको छलफल सुन्छौँ अनि त्यसपछि खोजमूलक पत्रकारिता केन्द्रका कार्यक्रम व्यवस्थापक अनुराग आचार्यसँग कुराकानी गर्छौँ नेपाली टाइम्स साप्ताहिकमा नियमित रूपमा आफ्ना विचार पोख्नुहुने आचार्यसँग नेपालसँगै विकासको दौड़मा लागेका मुलुक धेरै अगाडि बढिसक्दा पनि नेपाल किन पछाडि रह्यो भनेर कुराकानी गर्छौं सुरुमा बुद्धिमान मामा र जिज्ञासुभाजीबीचको छलफल बुद्धिमान मामा हुनुहुन्छ समन्त आचार्य अनि जिज्ञासुभाजी हुनुहुन्छ साम्भवी खरेल ए केमा घोलिएको इस्ट इन्डिया कम्पनी र गोर्खाली सेनाको लडाईँको बारेमा पढिरहेको नि <laughs> नेपाली सेनाको वीरता त्यसपछि सुगौली सन्धि अनि अनि नि मामा राणा शासक र इस्ट इन्डिया कम्पनी बिचको सम्बन्ध त खुब राम्रो भन्जी अझ आजको दिनमा आएर त सोच्दा पनि अचम्म लाग्ने कुरा हो हो के हो भने नि त्यो बेलामा हामी पश्चिम मुलुकहरूसँग अहिलेको नेपाल हेर्दा त विश्वासै गर्न गाह्रो हैमा त्यही भनेको ए साँच्चै मामा मैले सुनेको के साठी वर्ष जति अगाडि त हामी दक्षिण कोरिया भन्दा पनि धनी थियौँ रे है अनि अहिले के भाव होला यस्तो है हामी पछि परेको हो कि अरू अघि बढेको हो यो एकदम गहन कुरो पो निकाल्यौ त हौ भान्जी तिमीले त भनेपछि आज मामासँग यही विषयमा रमाइलो छलफल हुने भयो <laughs> अब ल ल ल अब हामी पछि परेको भनौँ कि अरू हामीभन्दा अघि बढेको भनौँ भान्जी यसो हेर्दा त दुइटै एकै हो जस्तो लाग्छ तर बेलायत अमेरिका जापान जस्ता मुलुकको तीव्र विकासको पछाडि त नि केही पक्षको महत्त्वपूर्ण दिन चाहिँ छ है मुख्य त नि यसमा छवटा कुराहरूले ठुलो भूमिका खेलेको पाइन्छ हेर भान्जी ओहो मामाले त अहिले भाषण नै दिए जस्तो पो सुनिए त <laughs> जे कुरा ख्याल नगर है भान्जी बरू महत्त्वपूर्ण पक्षहरू के के हो भनेर पो सोध्नुपर्ने तिमीले त्यसो भए भनिहालौँ न त मामा पश्चिम मुलुकको विकासमा सघाउने ती महत्वपूर्ण पक्षहरू कुन कुन हुन् ल सुन प्रतिस्पर्धा वैज्ञानिक क्रान्ति सम्पत्तिको अधिकार आधुनिक चिकित्सा शास्त्र उपभोक्ता समाज र कामप्रतिको इमान्दारिता बाह फ्रे बाह फ्रे बाह। अधिकार, अनी? अनी रे मामा। लहेरा लहेरा। समाज, विकास का उद्योग यी छ मध्ये कुनै पनि एउटा पक्ष मात्रै छुट्यो भने पनि विकास त बाकेरीमा अहिले बुझ्ने भाषामा भन्नु न तपाईँ त कहिलेकाहीँ के भन्नुहुन्छ भन्नुहुन्छ के म त बुझ्नै सक्दिनँ पख पख पख कति हतार गरेको म बुझाइहाल्छु नि तिमीलाई पहिलो कुरो के रे प्रतिस्पर्धा हो प्रतिस्पर्धा अब कुनै पनि क्षेत्रमा प्रतिस्पर्धा हुने हो भने नि त्यसले एक त त्यसका हरेक प्रतिस्पर्धीलाई सजग तुल्याउँछ बने बनाइराख्छ अनि उत्प्रेरणा पनि दिइराख्छ त्यसले उनीहरूमा नया, नया कुराको आविष्कार गर्न प्रोत्साहन पनि दिन्छ यसले नि भन्जी प्रतिस्पर्धाको सामर्थ्य निरन्तर रूपमा बढाउँछ र कुनै पनि अर्थतन्त्रलाई अघि बढाउन सघाउँछ अनि दोस्रो के अरे उयो त हो नि वैज्ञानिक क्रान्ति हो वैज्ञानिक क्रान्तिले मानव जातिको प्रकृतिलाई अझै राम्रोसँग बुझ्ने कुशलतापूर्वक प्रयोग असबाद लिने योग्यता प्रदान करठा में बसर संसार कोई कुना अर्क को कुना में के भैई वान्न सकिने सम्मधि वििकसन तिमला था इसलिए आर्थिक उन्नति में मा महग नगरी भांजी ती पश्चिम मूलक प्राकृतिक प्रकोपुर को असरला घटाने क्षमता को विस कर सके तेस में मैं के भाजी मामा भनेको सम्पत्तिको अधिकारले मान्छेमा उद्यमशीलताको विकास गर्छ र लगानीको सम्भावना पनि बढाउँछ जब मानिसले आफ्नो सम्पत्तिको सुनिश्चितताको भर्सा पाउँछ नि भान्जी तब बल्ल उसले स्वतन्त्र ढङ्गले व्यवसाय गर्न पाउँछ हरेक सरकारवालाले नि भान्जी त्यसबाट लाभ लिन सक्छन् यतिसम्म त बुझ्दैछ होइन त भान्जी बुझ्दैछु त्यसो भए बाँकी तिन पछिका बारेमा पनि सुन है त उन्नाइस सौ शताब्दीको अन्त्यतिर विकास भएको आधुनिक चिकित्सा शास्त्रले नि मानिसको आयु बढाइरहेको छ पहिलेको तुलनामा त मान्छेको आयु दोब्बर नै बढेको छ भन्न सकिन्छ बुझ्यौ भान्जी तिमी पनि हिजो अस्ति पोलियो थोपा खुवाउनु गाह्रो होइन र हो त मामा अब त विश्वबाटै पोलियो हट्न लागेको रहेछ त है हे हे हे, हो त नि भान्जी अब निरोगी र स्वास्थ्य जनता नै त हो नि भान्जी मुलुकको अर्थतन्त्र बलियो बनाउने कि कसो होला नि मामा त्यो त अब अब एकैछिन चाहिँ औध्योगिक क्रान्तिबारे बताइदिनुहोस् न त मलाई ल ल ल सुन भान्जी थाहा भान्जी तिमीलाई के विश्वास लिइन्छ भने नि औद्योगिक क्रान्तिले पश्चिमा राष्ट्रको विकासमा ठुलो योगदान दिएको छ अरे जस्तै उनीहरूले संसारकै अर्थतन्त्रमाथि प्रभुत्व जमाउन सक्नुको कारण नि त्यही औद्योगिक क्रान्ति नै हो ए फेरि त्यो औद्योगिक क्रान्तिलाई टेवा दिने मुख्य भूमिका भने नि उपभोक्ताकै रहेको छ अनि अरू के, के रहेछ सुन्दै जाऊ न जबसम्म मान्छेले कुनै वस्तु उपभोग गर्दैनन् भने नि तबसम्म कुनै पनि वस्तु बन्नु वा नयाँ प्रविधिको विकास हुनै सक्दैन अनि त के सुन पश्चिमा मुलुकले तुलनात्मक लाभको सिद्धान्त अप्नाउँदै उपभोक्तालाई सस्तोभन्दा सस्तोमा राम्रोभन्दा राम्रो वस्तुहरू उपलब्ध गरायो अनि उनीहरूको अर्थतन्त्र त झनै बलियो भयो ए मामाको मा को सुंदा तो हमें क्या वास्ता नहीं अर्थतंत्र बलिओ बनाद हगिमा हो बना ती भाजी तुम्हें कूझ हो भाजी औद्योगिक क्रांति के बारे में सामज के बारे में इस अब बाकी एटा पक्ष छो हो किन नसुनु नि मामा सुनिहाल्छु नि बरु छिटो छिटो पो भन्नुहुन्छ कि <laughs> ल त ल सुन सुन छैठौँ पक्ष कामप्रतिको इमान्दारिता अब यो भने के भने नि <laughs> कुनै पनि कामदारले आफ्नो काममा इमानदारी इमान्दारीपूर्वकले काम गरेन भने नि भान्जी त्यसको उत्पादकत्वमा रास आउँछ भन्ने कुरो त तिमी पनि मान्छौ नि ओहो मामा आज त कति धेरै कुरा पो जानियो त <laughs> अब भने मलाई साथीहरूलाई भन्न हतारो पो भयो त मामा आजको कुरा सबै भन्छु नि म त अब ल भन भन भन्नुपर्छ सिकेका कुरा त सबैसँग गर्नुपर्छ तर अहिले भने चाहिँ नि भान्जी पाकेको कुरो खानुपर्छ जस्तो पो लागेको छ है मलाई तिमीलाई कसो लागेको छ राम्रो लागेको नि ल हिँड त हिँड जाउँ बुद्धिमान मामा र जिज्ञासु भान्जी बीचको छलफलपछि अब लागौं कुराकानीतर्फ आज हामी खोजमूलक पत्रकारिता केन्द्रका कार्यक्रम व्यवस्थापक अनुराग आचार्यसँग कुराकानी गर्छौँ नेपाली टाइम्स साप्ताहिकमा नियमित रूपमा उहाँ आफ्नो विचार पोख्नुहुन्छ यहाँले पनि पढ्नु भएको होला उहाँसँग आज हामी नेपाल सँगसँगै विकासको दौड़मा लागेका मुलुकहरू कति धेरै अगाडि बढिसक्दा पनि नेपाल किन पछाडि रह्यो भनेर कुराकानी गर्छौँ यसै क्रममा सबैभन्दा पहिले मैले पत्रकार आचार्यसँग जिज्ञासा पोखेँ पचास साठी वर्ष अघि दक्षिण कोरिया र नेपालको आर्थिक स्तर झण्डण्डै त्यस्तै त्यस्तै थियो तर अहिले आएर हेर्दा दक्षिण कोरियाले आर्थिक विकासमा यस्तो फर्को मार्यो कि नेपालीहरू वैदेशिक रोजगारीका लागि त्यो मुलुकमा जान्छन् समान समयमा समान अवस्थाबाट विकास निर्माणको काम थालेका यी दुई मुलुकबीचको उपलब्धिमा आएको यो भिन्नता किन त यसलाई कसरी विश्लेषण गर्ने हामीले नेपालको अहिलेको पछौटेपनलाई अन्डर डेभलपमेन्टलाई चाहिँ खालि राजनीतिसँग मात्र जोड्छौँ तर त्यो राजनीति मात्र होइन यो समग्र हाम्रो चाहिँ समाजको चाहिँ कल्चर जुन चा। हामी जुन वर्किङ कल्चर होइन द वे वी हुन्छ नि इन्टरयाक्ट हामीले चाहिँ समाजमा जसरी चाहिँ इन्टरेक्ट गर्छौँ यो सबैको कन्ट्रिब्युसन हुन्छ र रा, राजनीतिमा देखिएको जुन ऊ छ विकृति छ जसले गर्दाखेरि चाहिँ हाम्रो देश चाहिँ विकास भइरहेको छैन भनेर भन्छन् त्यो राजनीतिमा आउने एक्टरहरू प्लेयरहरू पनि त्यही समाजबाटै आउने हो भने समाजमा भइरहेको गतिविधिले पनि त्यसमा चाहिँ कन्ट्रिब्युट गरिरहेको हुन्छ सर्फेसमा हेर्दाखेरि चाहिँ राजनीति दोषी देखिन्छ चा, तर चाहिँ समाजमा भएका विकृति र विक अनि दोषी छन् त्यसका पनि धेरै कारणहरू छन् जसको चाहिँ विश्लेषण छुट्टै गर्न सकिन्छ राजनीतिक अस्थिरता मात्रै कुनै पनि मुलुकको आर्थिक विकासको बाधा होइन भन्ने कुरा त जस्तो हामी बेल्जियमलाई पनि उदाहरणका रूपमा लिन सक्छौँ स्थिर सरकार त त्यहाँ पनि छैन चाहिन। तर विकास त भइ नै रहेको छ हामी कहाँ चाहिँ राजनीतिलाई नै किन दोष दियो होला दोष दिनुको कारण के भन्दा राजनीतिले देशको समाजको मात्र होइन अर्थतन्त्रको पनि बाटो चाहिँ राजनीतिले कोर्ने होइन त्यसैले गर्दाखेरि राजनीति बिग्रियो भए पनि हुन्छ नि देशको चाहिँ अरु-अरु सेक्टरहरू अरु अरु पनि बिग्रिँदै जान्छन् समाजमा चाहिँ अस्थिरता आउँछ होइन त्यसमा त्यही राजनीतिमा विरोधहरू सुरु हुन्छ जसले गर्दाखेरि चाहिँ समाजमा त अस्थिरता आउँछ र सँगसँगै अर्थतन्त्रमा पनि त्यसले चाहिँ नकारात्मक असर पार्छ जस्तो एक्जाम्पल लिउँ जुन बेला चाहिँ हाम्रो देशमा चाहिँ दस वर्षको चाहिँ युद्ध भयो त्यति बेला हाम्रो देशको चाहिँ अर्थतन्त्र तपाईँ हेर्दै जानु जा हो भने हुन्छ नि सिडी ओह्रालो लागेको जस्तै हरेक वर्ष चाहिँ जसरी जसरी चाहिँ विद्रोह बढ्दै गयो त्यसरी त्यसरी चाहिँ अर्थतन्त्र ओह्रालो लाग्दै गयो त्यसले गर्दाखेरि चाहिँ अब व्यापार गर्ने चाहिँ अवस्थाहरू चाहिँ रहेनन् होइन अब त्यसमा अब हुन्छ हाम्रो जति पनि इन्फ्रास्ट्रक्चर प्रोजेक्टहरू थियो जलविद्युत आयोजनाहरू तिनीहरू चाहिँ एकदमै काम चाहिँ ढिलो गतिमा भए किन त्यो चाहिँ काम गर्ने वातावरण भएन डर धम्की त्रास भयो त्यहाँनिर ऊर्जा नभए पछाडि उद्योगहरू सबै भटावट बाट बन्द हुन थालेँ होइन त्यसले गर्दाखेरि चाहिँ यहाँनिर विकासको गति रोकियो जबहरू क्रिएट भन्यो यहाँनिर चाहिँ अनि त्यसले गर्दाखेरि नेपालकी युवाहरू चाहिँ बाहिर पलायन हुन थाले अर्को काम चाहिँ अब सरकारले गर्नुपर्ने जुन बाटो विस्तारदेखि ल लगायत खानेपानी पुर्याउनेदेखि लगायत हुन्छ नि स्कुल खोल्ने हेल्थ अफिसेसहरू हेल्थ पोस्टहरू खोल्ने जुन काम थियो त्यो पनि सबै बन्द भयो अस्तव्यस्त भयो त्यसले गर्दाखेरि ओभरअल जुन पछौटेपन आयो त्यसको हार्टमा चाहिँ राजनीति पनि छ तर त्यो राजनीतिमै आउनुपर्ने चाहिँ जुन त्यो राजनीतिमा आएको जुन विकृति छ त्यसको कारण फेरि खोज्नको लागि अब हामी समाजतिर फर्काउँदा एकचोटि होइन जस्तो समाजकै कुरा गर्ने हो भने त्यति धेरै अन्तर आइ नै सकेको भनेर हामी भन्न सक्दैनौँ यो जुन दस वर्ष सशस्त्र द्वन्दकालमा हामी थियौँ र अहिलेमा डर त्रास कम भएर गयो होला तर त्यसको मतलब कि अब अहिले पनि जुन यहाँले भन्नुभयो नि पहिला एकदम ओह्रालो लागेको जस्तै थियो ग्राफ भने अब उकालो लाग्ने अझै पनि बेला भएको छैन सर, ती ती उ, आई, के लाग्न थालिसक्यो उकालो लाग्ने बेला भएको छ र म यसमा त्यति नेगेटिभ चाहिँ हेर्दिनँ हामी उकालो लाग्न थालिसकेका छौँ है पहिलाभन्दा धेरै इम्प्रुभमेन्ट भएको छ तर कुरो के भन्दाखेरि यो भत्किएको घर बनाउनलाई समय चाहिँ लाग्छ यो दस वर्षमा चाहिँ निकै भत्किएको छ यो देश अहिले हेर्दाखेरि चाहिँ हाम्रो अर्थतन्त्र धराशायी नै नभएको कारण चाहिँ के हो भन्दाखेरि नेपाली अर्थतन्त्र यो हुन्छ नि फर्मल इकोनोमीभन्दा पनि इन्फर्मल इकोनोमीले सस्टेन गरिरहेको भन्नाले गाउँ गाउँमा चाहिँ सानातिना उद्योग गरेर बस्ने होइन साना किसानहरूले कन्ट्रिब्युट गर्ने जुन एग्रिकल्चरमा कन्ट्रिब्युट त्यसले गर्दाखेरि सस्टेन गरिरहेको थियो यदि चाहिँ यो एकदमै अर्गनाइज सेक्टर भएको भए नेपालको अर्थतन्त्र एकदम अर्गनाइज तरिकाले भएको भए यो दस वर्ष जनयुद्धले नेपाललाई चाहिँ धेरै धराशयी पारिसक्थ्यो जुन चाहिँ अहिलेको चाहिँ विकासशील मुलुकमा चाहिँ हुन्छ नि एक्कासी युद्ध भयो भने जस्तो हुन्छ नि युरोपमा अमेरिकामा जुन ग्रेट डिप्रेसनको बेला भयो त्यस्तै हुन्थ्यो होला नेपालमा तर त्यो नहुनुको कारण के भने हाम्रो अर्थतन्त्र त्यस्तो अर्गनाइज भइसकेको थिएन किनभने हामी अहिले अलमोस्ट जिरोदेखि नै बनाउने क्रममा छौँ अब प्राइभेट सेक्टर पहिला चाहिँ त्यस्तो उ थिएन डेभलप थिएन अब अहिले बिस्तारै प्राइभेट सेक्टर चाहिँ डेभलप हुँदै आउँदैछ तर त्यसमा समस्या कहाँ आइदियो भन्दाखेरि त्यो जुन औद्योगिक विस्तारको लागि इन्फ्रास्ट्रक्चर बन्नुपर्ने त्यो स्लो भइदिएकोले गर्दा अब त्यो बिस्तारै बन्न थाल्दैछ त्यसैको आशमा नै अहिले चाहिँ हाम्रो अर्थतन्त्रमा धेरै पैसाहरू भित्रिन थालिसकेको छ अब त्यो गराउनुको लागि चाहिँ पहिला सुरु पूर्वाधारहरूमा लगानी गर्नुपर्छ र त्यो पूर्वाधारहरूमा लगानी गर्ने वातावरण तब मात्र बन्छ जब चाहिँ राजनीति स्थिर हुन्छ तर राजनीति स्थिर हुन्जेलसम्म हामी चुप लागेर बस्ने होइन यहाँनिर यहाँलाई रोकेँ मैले अघि कुराकानी गर्दा गर्दा, गर्दा युरोपतिरको ग्रेट डिप्रेसनका बारेमा यहाँले थोरै सन्दर्भ उठाउनु भयो होइन तर फेरि त्यो ग्रेट डिप्रेसनबाट उभो लाग्न चाहिँ मानिसहरूले नै थालेको भन्नु पऱ्यो औद्योगिक क्रान्तिले एकदमै ठुलो भूमिका खेल्यो अनि पछि जस्तै अब नजिकैको भारतलाई नै हेऱ्यो भने पनि भारतमा जुन हरित क्रान्ति भनेर ल्यायो त्यसले गर्दाखेरि यो उत्तर भारतका धेरै भूभागमा का जीवनस्तरमा नै परिवर्तन ल्याइ होइन यो भनेपछि त जुन मानिसहरूको जागरुकता सचेतना पनि महत्त्वपूर्ण रहेछ अघि तपाईँले फेरि अर्को एउटा के कुरा जोड्नु भयो भने हाम्रो समाजमा रहेका विसङ्गति विकृतिलाई अरू छुट्टै खाल्ले विश्लेषण गर्न सकिन्छ भनेर अलिकति हाम्रो मानसिकता अनि हाम्रो जुन यो विसङ्गतिलाई पनि यहीँनिर विश्लेषण गर्न मिल्ला नि यहाँनिर हजुर तर अर्को देशको डेभलपमेन्ट जुन ग्राफ छ र त्यसलाई र हाम्रो देशको चाहिँ डेभलपमेन्ट ग्राफलाई चाहिँ अलिकति छुट्याएर किन हेर्नुपर्छ भन्दाखेरि अहिले तपाईँले जुन पश्चिमा मुल्कहरूको कुरा गर्नुभयो र धेरै हदसम्म चाहिँ भारतको पनि कुरा गर्नुभयो त्यहाँनिरको र हाम्रो लिट्रेसी रेटमा चाहिँ साक्षरतामा चाहिँ अलिकति डिफ्रेन्स छ चा। उनीहरूको चाहिँ एउटा साक्षरताको बेस बनिसकेको थियो री तिनाको शिक्षा में भी एक किसम क्वालिटी आईसको इंडिया को मूँ भादा धेरे जसो ठावार उत्तर प्रदेश लगात स्टेट बाहे का साउथ को नर्थ इंडिया को समृद्ध स्टेटर में शिक्षा का पूर्वाधारेर जि साक्षरता नेता ल्याने जो जागरूकता हो रुन वर्क कलचर हो त्यो त्यहाँनिर आइसकेको थियो र अमेरिका लगायतका पश्चिमा मुलुकमा त त्यो त धेरै नै बेसी थियो त्यहाँ त खालि एक किसिमले त्यो डिप्रेसनले ल्याएको इकोनोमिक प्रब्लमले गर्दाखेरि मात्र त्यहाँनिर चाहिँ त्यो अर्थतन्त्र खलबलिएको तर हाम्रोमा के छ भन्दाखेरि जुन नेसेसरी शिक्षाले दिनुपर्ने नलेज स्किल हो त्यो हाम्रो शिक्षाले चाहिँ दिने उसलाई स्किल दियो भने अनि उसले त्यसलाई युज गर्ने हो भनेपछि हाम्रो शिक्षाले पनि त्यो स्किल त्यो लेभलको स्किल दिन सकेको थिएन सिप दिन सकेको थिएन त्यो भइसके पछाडि बल्ल त्यो वर्क कल्चर चेन्ज गर्छ र त्यसमा चाहिँ अब अरू चाहिँ भ्याल्युजहरू जुन हुन्छ नि जस्तो चाहिँ अहिले समाजमा चाहिँ करप्सन एज बिकम अ कल्चर भन्नु भन्छ समाजमा भ्रष्टाचार भनेको हुन्छ नि एक किसिमको चाहिँ कल्चरै जस्तो मौलाइसक्यो भन्नुहुन्छ त्यो भ्रष्टाचारलाई खालि निरुत्साहित मात्र गर्ने त्यो भ्रष्टाचारको कारण के छ भनेर त्यसलाई पनि पहिल्याउनु जरुरी छ भ्रष्टाचार तब आउँछ जब चाहिँ मान्छेमा चाहिँ बसी बसी खाने कल्चर आउँछ हाम्रो चाहिँ ब्याज खाने कल्चर भयो तपाईँ राजनीतिमा हेर्नुहोस् न राजनीतिमा अहिलेको हाम्रो राजनीतिक पार्टीलाई चन्दा दिने भनेको बिजनेस हाउसेसहरूले हो त्यो चन्दा लिइसके त्यो बिजनेस हाउसको हो नाफा घाटाको त ऊ गर्छन् उनीहरूले हिसाब किताब गर्छन् त्यो गरिसकेपछि उनीहरूले त्यो घाटा कहाँबाट घटाउने भनेर भन्दाखेरि प्रडक्सनबाट आउने चाहिँ फाइदाबाट लिने त्यो फाइदा लिँदाखेरि उनीहरूले चाहिँ मजदुरहरूलाई धेरै पैसा दिँदैनन् र त्यसमाथि भ्याट ट्याक्स चाहिँ सरकारलाई दिँदैनन् घाटामा त कुनै पनि उद्योग सञ्चालन त हुनै सक्दैन कुनै न कुनै रूपले त त्यो घाटाको पूर्ति तरिका घाटाको पूर्ति गर्ने क्रममा जुन छ उनीहरूले गरिरहेको जुन काम छ नि त्यो पनि एक किसिमको मोरल करप्सन हो है र त्यसले गर्दाखेरि पनि समाजमा र अर्थतन्त्रमा चाहिँ एक किसिमको चाहिँ विसङ्गति आइ नै रहेको हुन्छ होइन भने पछाडि यो सबै लिङ्क्ड छन् क्या यसमा चाहिँ अर्ग्यानिक लिङ्केज खोज्नुपर्छ त्यसैले सबैतिरबाट गर्ने हो तर हो इन्डिभिजुअलले एउटा चाहिँ व्यक्तिले चाहिँ आफ्नो तर्फबाट गर्ने भनेको के भन्दाखेरि यो मलाई नि यो जुन मेहनत गर्नुपर्ने भनेर जुन यहाँले कुरा गर्नुभयो नि कामप्रतिको मेहनत यो मेहनतको कुरा गर्दा अब केही वर्ग होला नि यहाँनिर जो अलि त्यतिकै खाली भएर बस्छन् होला तर अधिकांश नेपालीलाई हेऱ्यौँ भने पनि एकदमै धेरै बेफुर्सदी सधैँ काम गरेको गरे यो मेहनत गर्ने पनि कुन ठाउँमा कति गर्ने र कसरी गर्ने भन्ने व्यवस्थापन अब जरुरी छ कि त्यो पहिला पहिला जस्तै एकदम दिनभरि खटेको खटे तर उपलब्धि केही हात लाग्दैन अब यो तरिकाले भएन कि हामीलाई पनि त्यही त अहिले हामी जुन भन्छौँ नि हामी चाहिँ नेपालीहरूले चाहिँ मेहनत नगरेर चाहिँ यत्रो यस्तो नभएको मिहिनेत गर्नुपर्छ भने भन्छ तपाईँ अहिले पनि बाटोमा हेर्नुभयो भने मान्छेहरू चाहिँ पसिना चुवाइ चुवाइ दिनभरि चाहिँ दस घन्टा काम गर्दाखेरि पनि दुई छाक टार्न उनीहरूलाई मुस्किल भइरहेको हुन्छ मिडल क्लास जुन चाहिँ एउटा चाहिँ कन्ज्युम गर्ने चाहिँ ऊ हो क्लास हो त्यो कन्जम्सन उसको उनी क्यासिटी नै छैन इन्डिया र चाइनामा मिडल क्लासको त कन्जम्सन क्यापेसिटी बढेकोले गर्दाखेरि इन्डिया र चाइनाको ग्रोथ बढेको होइन हाम्रोमा चाहिँ अहिले मिडल क्लास हेर्नुभयो भने उसको अझै पनि ने बेसिक नेसेसिटीमै उसको पैसा गइरहेछ उनीहरूले सेभिङ खोइ रिइन्भेस्टमेन्ट खोइ त्यो सेभिङ र रिइन्भेस्टमेन्टको लागि जुन उनीहरूले चाहिँ कमाएको पैसा हुन्छ त्यो कमाएको पैसाको एउटा भेल्यु हुनुपर्छ क्या मनीको भेल्यु हुनुपर्छ त्यो मनीको भेल्यु नै छैन अहिले चाहिँ मनीको भेल्यु डिप्रिसिएट भइसकेको अवस्थामा जति काम गरे पनि जति घाट गरे पनि कमाए पनि एक त अपर्चुनिटी लिमिटेड छ अनइम्प्लोइमेन्ट त्यसै हाई छ गर्दा गर्दाखेरि चाहिँ वेज एकदम कम भइरहेको छ है कम्पिटिसन बेसी भएर त्यसमा त्यो आएको वेजबाट आएको चाहिँ पैसाले पनि त्यसको पर्चेसिङ क्यापेसिटी बेसी छैन क्या रि इन्भेस्टमेन्टको त पुरै छोडिदिउँ सेभिङ कति छ हाम्रो नेसनल सेभिङ हेर्नुहोस् न नेसनल सेभिङ इज हुन्छ नि यति ऊ कम छ हाम्रो त्यो नेसनल सेभिङले हाम्रो चाहिँ वेल्थ कसरी बढ्छ रि कसरी हुन्छ नेपालको आर्थिक विकासमा देखिएका अडचनहरू बारेमा जानकारी लिएका हौ यो सँगै आजलाई हामी कार्यक्रम सेवामा रोटरीको अघि बढौँ स्तम्भको अन्त्यमा आएका छौँ तर जानुभन्दा अगाडि यो साताको प्रश्न फेरि एकपटक आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरका लागि पाँच खर्ब रुपियाँ भन्दा बढीको बजेट संसदमा प्रस्तुत गरिएको थियो यहाँलाई याद छ संसद में यू बजेट कसले पेश कर आप हो? जवाफ यहां at वा group, 45, 45, 45, 45, 41, जवाफ ब्रांच एट जीमेल डट कम व को ओपन ग्रुप सेवामा में रोटरी पोस्ट कर दिन सकू पचपन्न पैंतालीस छ सौ अस्सी और पचपन्न पैंतालीस छ सौ एक्सी में फोन करें आपको जवाब टिपाऊन सकू समृद्धि फाउंडेशन को सहकार में हमीत तैयार पार हूं भोली कार रोटरी में अगी बढ़ाऊ को अर्क अंक लौक्रमबे थप जानकारी र कार्यक्रम का पहले का अंकलू डब्लू डब्लू डट फेसबुक डट कम फोरवर्ड स्लैश कैपिटल एजीआई कैपिटल बीएडीएचएन में